न्त्रीको बस नेतृत्वमा बस्ने प्राधिकरण सञ्चालक बोर्डको बैठकमा कर्मचारीहरूले गरिरहेको आन्दोलन र त्यसको क्षमता विस्तारको निर्णय फिर्ताको विषयमा छलफल हुनेछ बैठक दिउँसो बोलाइएको छ विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले त्रिएको क्षमता साठीबाट बढाएर नब्बे निर्णय गरेको थियो निर्णयको विरोधमा प्राधिकरणका कर्मचारीहरू आन्दोलनमा छन् संविधान सभा चुनावको तयारी भइरहेको बेला दलहरूमा भने नेताहरू छाड्ने र भित्रने क्रम चलिरहेको छ आज मधेसी दलका केही नेताहरू नेपाली कंग्रेसमा प्रवेश गर्ने भएका छन् बिहान पार्टी सभापति सुशील कोइरलाको निवासमा कार्यक्रम गरी मधेसी दलका नेताहरू कंग्रेसमा प्रवेश गर्न लागेको कंग्रेसले जनाएको छ मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका पूर्व सभासद डाक्टर तिलक रावलसहितका केही नेताहरूले पार्टी छाड्न लागेका छन् बिहान कार्यक्रम गरी सभापति कोइरलाले प्रवेश गराउने नेता अर्चुन नरसिंह केशीले दिनु भयो प्रवेशिका परीक्षा को मार्कसीट दुई भित्र सबै विद्यालयमा पुग्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ आजदेखि मार्कसिट प्रिन्ट गर्ने काम शुरू हुने भएकोले छिटै जिल्लामा पुग्ने परीक्षा नियन्त्रण खगराज बरालले जानकारी दिनुभयो यस्तै परीक्षाफल स्थगित भएकाले दुई महिनाभित्र आवश्यक प्रमाणहरू प्रेस पेश कार्यालयले आग्रह गरेको छ पूरक परीक्षा आगामी साउन बीस गतेबाट सञ्चालन हुने हुनेछ एसएलसी परीक्षाको नतिजा हिजो दिउँसो प्रकाशित भएको थियो जुमला सदरमुक्काम स्थानीय प्रशासन ने आज राति देखि कर्फ्यू मंगलवार रात देखि कर्फ्यू लगाए पी जनजीवन बनेको बने कंग्रेस ने नेकवा माओवादी का कार्यकर्ता बीच को झड़प उग्र रूप लिये जिला प्रशासन कार्य जुम्लाले ने बेलुक साढ़े आठ बजेदे जुमला सदर मुकाम कर्फ्यू लगातार कर्फ्यू बेलुकी साढ़े पांच बजेसम कोय स्थानीय प्रशासन ने जनाये एक्सी कर्फ्यू लगे जुमला सदर मुकाम को जनजीवन निके कष्टर कर्फ्यू लगे तहां का धरें बुधवार बिहान महा पाए बिहान में संजारण समेत कारण प्रभावित बने का नागरिकारा धारामा खाने पानी लिया समेत वंचित भाई गोठालाटे फर् बाल श्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि पारित गरिएको बाह्र जुनको अवसर पारेर विश्वभरि दिवस मनाउने गरिन्छ बाल बालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूले दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् बिहान काठमाडौँको बसन्तपुरमा चेतनामूलक र्यालीको आयोजना गरिएको छ निकृष्ट प्रकारको बाल श्रम सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि लागू भएको एक दशक पुग्दासम्म अन्तर्राष्ट्रिय स्तरमा भएका प्रतिबद्धताहरू अझै पूर्ण कार्यान्वयन भएको नेपालमा हाल एक्काइस ने चा। बाल मजदुर विभिन्न तथ्याङ्कले देखाएको छ श्रम तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार हाल नेपालमा कल कारखाना र होटलहरूमा सडचालिस प्रतिशत कृषि क्षेत्रमा चौवालिस प्रतिशत र अन्यमा नौ प्रतिशत बाल मजदुर छन् सोनसाधी व्यवसायी महासंघ नेपाल सोनसाधी रत्न तथा आभूषण महासंघले घर गहनाको कारोबार तथा बजार अनुगमन मापदण्ड तयार भइ नसक्दै सरकारी निकायबाट भएको अनुगमन प्रति असहमति जनाउँदै भोलिबाट अनिश्चितकालीन देशभरका सोनसाधी पसल बन्दको आह्वान गरेको छ महासंघले अनुगमनको मापदण्ड नै तयार नभइसकेको अवस्थामा नियम निकायहरूबाट अप्रत्याशित रूपमा अनुगमन तथा कार्यवाही थालेको भन्दै असहमति जनाउँदै देशभरका सोन पसल बन्दको आह्वान गरेको हो व्यवसायहरूले अनुगमन र स्वाभाविक प्रक्रिया भएको भन्दै उचित मापदण्ड बनाए अनुगमन हुनुपर्ने बताएका छन् गरो बहुमूल्य वस्तुको कारोबारको अनुगमन उच्च प्रविधियुक्त संयन्त्र एवं जनशक्तिबाट हुनुपर्छ नेपाल सोनसाधी व्यवसाय महासंघका अध्यक्ष मणिरत्न साके र नेपाल सोनसाधी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनद्वारा संयुक्त रूपमा हस्ताक्षरित आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ महासंघले आफ्ना तर्फबाट मापदण्ड प्रस्ताव गरिसकेको बताउँदै त्यसलाई अभ्यास गरी सरकारको तर्फबाट यथा उचित मापदण्ड निर्मा निर्धारण नगरे अनुगमन थालेको प्रतिमी चुनावमा थ्रेसोल्डको व्यवस्था गर्न एमाले अध्यक्ष खनालले मन्त्री परिषदका अध्यक्ष रेग्मीलाई गरेको दबावप्रति तपाई के भन्नुहुन्छ एक कुरा सही हो बि थ्रेसोल्ड नराख्दा राम्रो र से सहमति नजुट्ने संकेत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 अब पालो ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नारायणगढा वीरगंज सडक खण्ड खुला रहेको छ नारायणगढ मुग्लिन सडक खण्ड मुग्िन विशेष काठमाडौँ सडक खण्ड मुगलिन दमोली पोखरा सड़क खण्ड र नारायणगढ़ प्रासिमुचर सडक खण्ड पनि खुल्ला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यबाट प्राप्त भएको हो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 अन्तर्राष्ट्रिय समाचार ग्रेस सरकारले महत्वाकांक्षी योजना अनुरूप आफ्नो राष्ट्रिय टेलिभिजन रेडियो स्टेसन तत्काल बन्द गर्ने भएको छ देशमा आर्थिक संकट बढेको भन्दै खर्च घटाउनको लागि ग्रेस सरकारले राष्ट्रिय प्रसारण बन्द गर्न लागेको हो सरकारका एक प्रवक्ताका अनुसार ब्रोडकास्टिङ कर्पोरेसन नै पैसा बर्बाद भइरहेको भन्दै सरकार यस्तो निर्णय लिएको हो सरकारी टेलिभिजन रेडियो स्टेशन बन्द भएपछि करिब दुई हजार कर्मचारी जागिरबाट निकालिनेछन् तर ती कर्मचारी भने सरकारको तर्फबाट क्षतिपूर्ति पाउनेछन् सरकारले आगामी सन् दुई हजार चौधसम्म पन्ध्र हजार कर्मचारीलाई जागिरबाट निकाल्ने तयारी गरिरहेको छ गोर्खा कप फुटबल प्रतियोगितामा आज सेमी लागि बोइज युनियन र नेपाल आर्मी भेट्दैछन् आज दिउँसो दस्तो रंगशालामा हुने खेलमा दुवै टोली जितको लागि तयारीमा रहेका छन् एकतिस वर्षप्रति प्रतिष्ठित प्रतियोगितामा अन्तिम चारमा स्थान बनाएको बोयज युनियनले आर्मीलाई कड़ा चुनौती दिनेछ र आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत मंगलबार रातिको खेलमा भारतले वेस्ट इण्डिजलाई आठ विकेटले हराएको छ जेसँगै भारत सेमिफाइनलमा पुगेको छ लन्डनको केनिक टन्न ओभरमा दुई सय चौतिस रनको लक्ष्य भारतले उन्चालिस दशमलव एक ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो शिखर धवनले नट आउट एक ये ये दिनेश कार्तिकले नट आउट एकाउन्न एक रोहित शर्माले बान्न र विराट कोहलीले बाइस रन बनाए पहिले ब्याटिङ गरेको इन्डिजले पुरै पचास ओभर खेलेर नौ विकेटको क्षतिमा दुई टिमका लागि जो साठ रन बनाए भारतका रविन्द्र जडेजाले पाँच विकेटले हारेपछि पनि वेस्ट इन्डिजको सेमी फाइनलमा पुग्ने सम्भावना भने कायमै छ वेस्ट इन्डिज र दक्षिण अफ्रिकाको सम्मान दुई दुई अङ्क रहेकाले यी दुई बीच शुक्रबार हुने खेलले सेमी पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ समिमा अङ्क विहीन रहे पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ पाकिस्तानले समको अन्तिम खेल भारतसँग खेल्नेछ ता विस्तारको निर्णयको विषयमा छलफल गर्न आज विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक बस्दै दलहरूमा नेताहरू छाड्ने र भित्रने क्रम जारी आज मधेसी दलका केही नेताहरू नेपाली कंग्रेसमा प्रवेश गर्ने आज बालश्रम विरूद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै सरकारले महत्वाकांशी योजना अनुरूप आफ्नो राष्ट्रिय टेलिभिजन रेडियो स्टेशन तत्काल बन्द गर्ने र गोर्खाको फुटबलमा सेमी फाइनलको लागि बोयज युनियन र नेपाल आर्मी भेट्दै आइसुसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत सेमी फाइनलमा प्रवेश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 मनोरञ्जनका लागि सुन हजुर छाला तथा यौन बिरामीहरूलाई सुवर्ण अवसर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 सम्पर्क राखी स्वास्थ्य सम्पर्क रतनगर अस्पताल प्राली रत रोड टाढी साठी ग्यारेन्टी खानीसम्म शरीरको मोटोपन घटाउनेब्रोलिम चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप दस केजीसम्म मोटोपन बढाउने कपालन्त उमार्ने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 फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय बयासी मोबाइल अन्ठानब्बे चार त्रिपन्न एकचालिस चार सय पाँच हुनुहोस् फ्री होम डेलिभरीको पनि व्यवस्था रहेको छ अब त मेरो सू तयार भयो होला नि कहाँ हुनु नि बाबु यो पुरानो मेसिन जति बनाए पनि बन्दै बनेन नौ। फेरि नयाँ मेसिन ल्याएको यो पनि त्यस्तै कहिले के बिग्रिन्छ कहिले के बिग्रिन्छ ल हेन त मैला दाई मैं पैलें समझा हो सीलाई मेसिन मरमत कर आई रख संध्या सिलाई मेसिन मर्मत तथा बिक्री केन्द्र में दक्ष कालीगढ़ द्वारा मेसिन मरमत कर सिलाई मेसिन में दुई वर्ष वारेटी का साथ ही सम्पर्क्या सिलाइ मर्म तथा बिक्री केन्द्र मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न छ चौरानब्बे तिन सय पाँच मोबाइल नम्बर अन्ठानब्बे चार सय पचास एक्काउन्न चार सय अस प्रोपरा शर्मा पाइ का सामान को हामी मिस्त्री का सामान, का सामान, फलामे का सामान हरू, हामी कहा, धारो सात वर्ष को ग्यारेटी पांडा वोटर रिजाल पोलिटैंकी उपलब्ध रहानी कराइ नाम फरका मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन बैंकको आडाईमा रत्ननगर एक चौराहा चितवन प्रोप्राइटर लिलानाथ मैनाली राजेन्द्र मैनाली मोबाइल 9855062238 98450340011 9845092099 मामु दादालाई फोन गरेर सिग्री पठाइदिनु भनिस् न विदेशबाट किन विदेशबाट पठाइदे भन्नु पर्यो